अनुरंजन रेडियो नेपाल विश्व स्वास्थ्य संगठन का अनुसार विश्वभरी करीब चौदह करोड़ू औषध प्रयोग विश्वमा हरेक वर्ष लागू औषध दुरूपयोग कारण करिब साढे दुई लाख मानिसको ज्यान जान्छ नेपालमा पनि लगभग चार लाख जना व्यक्ति यस्तो दुर्वेशनमा रहेको बताइन्छ दुर्वेशहरू भूजको आगो जस्तै बढ्दैछन् दुर्वेसनी बढ़दाको सामाजिक असर र कसरी रोक्न सकिन्छ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 इतिहासले भन्छ साड़े सात हजार वर्ष अघि प्रयोगमा आएको गाँझा नै अहिले समाजमा फैलिएको लागू पदार्थको शुरूआत थियो सन् पचासको दशकमा नसाको मस्तीमा रमाइलो गर्दै हिँडेका हिप्पीहरूको बलवाला संसारभर बढेसँगै गाँजा लगायतका गैर कानूनी लागू पदार्थको प्रभाव पनि फैलियो सन् सत्तरीको दशकमा संयुक्त राष्ट्र संघको पहलमा संसारभरि लागू नियन्त्रण ऐन बन्यो लागू पदार्थ खुला बिक्री वितरण बन्द भयो तर त्यति लाखौं व्यक्ति दुर्वसनमा फैसकेका थिए जसले गर्दा लागू पदार्थको विक्री वितरण र प्रयोग बन्द भएन बरू झान बढ़्यो नेपाललाई पनि दुर्वेशनले त्यतिबेलैदेखि गाँच्दै लग्यो लागु पदार्थको अवैध ओसार पसार रोक्न लागु औषध नियन्त्रण ऐन दुई छ तर लागु औषध कारोबार रोकिएको छैन नेपालमा लागू पदार्थको कारोबार र पहच बारे पर्चाका साथी मनोज पटेलले तयार पार्नु भएको रिपोर्ट सुना व्यापारिक शहर बिरगजमा जसरी अरू सामानहरूको व्यापार हुन्छ त्यसरी नै लागू औषधको कारोबार हुन्छ खुला सिमाना र कमजोर सरकारी नीतिले लागू पदार्थ वित्र सजिलो पारेको जानकारहरू बताउँछन् एकजना प्रयोगकर्ता मुना सिंह आफू म चाहिँ एउटा जो मानसिक तनावले गर्दाखेरि ड्रगमा फसे होइन ड्रग लिनलाई चाहिँ म रसकोल जानु पर्ने हुन्थ्यो त्यहाँबाट चाहिँ म आफ्नो ड्रग उपलब्ध गराइकन वीरगंजसम्म ल्याएर म आफ्नो ड्रगलाई सेवन गर्थे होइन बिरगंजमै जरूरी परेको खण्डमा मैले साथीभाइहरूलाई भेट्थेँ उहाँहरूले राखेको स्टक छ भने अथवा कुनै कुनै साथीभाइले यही पनि दिनुहुन्थ्यो त्यहाँभन्दा अलिकति बढ़ी पैसा लिएर बिर्गजमा लागू पदार्थ विरूद्ध काम गरिरहेका गैर सरकारी संस्थाको डाटा केलाउने हो भने अहिले पर्सामा सत्रदेखि अठार हजारसम्म लागु औषध प्रयोगकर्ता रहेका छन् उनीहरू भन्छन् प्रयोगकर्ता बढ्ने संख्या दिन दिनै बढ़िरहेको छ लामो समयदेखि दुर्वेशन विरूद्ध काम गर्दै आएका विद्यार्थी जागरण मंचको उपचार केन्द्र विजामका परामर्श केन्द्रका परामर्शदाता श्याम लामा मैले जहाँसम्म बुझेको अनुसार चाहिँ हाम्रो देशमा जुन युवाहरू छ यो युवाहरूलाई चाहिँ एकदम नाच्ने काम गरिरहेको छ अनि पुलिस प्रशासनले पनि यसलाई रोक्न नखोजेको होइन रोक्ने ठाउँमा चाहिँ रोकिरहेको छ धेरै ठाउँमा चाहिँ मान्छेले लुकाई छुपाई गरेर हाम्रो देशभित्र यो चिजहरू छिराइरहेको छ हाम्रो धेरै जस्तो कुलतमा पुगेकाहरू त लागु औषध कारोबारीको जालमा परेर उनीहरूलाई नै सघाउन थाल्छन् प्रहरी प्रशासनको मजबुत नियन्त्रण कार्यविधि नहुनाले नै त्यस्ता लागु औषध सामग्री सजिलै पाइन्छ भन्नुहुन्छ पूर्व लागु औषध प्रयोगकर्ता राम बानिया बोर्डर छ नि बोर्डरमा चाहिँ जस्तै चौकीहरू छ प्रशासनहरू छ उहाँहरू एउटा टाइट गरिदिए भने वीरगंजमा छिराउनुको लागि अलि गाह्रो हुन्छ के अनि त्यहाँ एउटा टाइट नभएसम्म यहाँ वीरगंजमा एकदम सजिलैसँग छिराइरहेको छन् के पसलहरूमा पनि छन् जुन कि आम व्यक्तिहरू पनि त्यसको व्यापार चाहिँ गरिरहेको छन् कतिपय ठाउँमा प्रशासनलाई थाहा नभइकन अहिलेसम्म उहाँहरू खुला रूपमा बेच्नु भइरहेको छ जुन दिन थाहा पाउँछ त्यो दिन सायद उनीहरूलाई पनि कारवाही चाहिँ हुन्छ अचेल त जिल्लालाई लागू औषध कारोबारको र प्रयोगको समुद्र भन्न थालिएको छ भारतीय सीमावर्ती शहर रक्सौल सिक्टा लगायतका ठाउँमा पुगेर प्रयोग गर्नेहरू पनि त्यतिकै छन् अनि कारोबारीहरू पनि त्यतिकै पत्रकार तथा समाजसेवी छट्ठु शाह पनि यसको कारण प्रहरी प्रशासनको फितलो नियम नै भन्नुहुन्छ कुनै निकायमा त्यस्तो कन्ट्रोलिङ पावर छैन त्यस कारणले गर्दा यो पनि एउटा कारण हो कि रुख्न सकेको छैन अर्को कुरा चेतनाको कमी छ ठुला सीमा दात्री निकाय होस् या संघ संस्था होस् प्रहरी प्रशासन होस् शिक्षक बुद्जीवी होस् सब जनाले आ आफ्नो ठाउँमा प्रयास गरियो भन्ने अवश्य नै यहाँबाट हामी मुक्त हुन सक्छौ गैर सरकारी संघ संस्थाले थोर बहुत काम गरिरहेका छन् तर सरकार र प्रहरी प्रशासनको भूमिका बलियो नभएको गुनासो सबैतिर छ पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी प्रहरीले नगरेको होइन हेर्नुहोस् प्रहरीले एक वर्षमा तपाईँको अठाइस टन गाजा समातेर कारवाही गरेको छ जसरी म नेपालमा चाहिँ नेपालमा हामीले पुलिसिङ गर्छौं त्यसरी हामीले रक्सौलमा गएर पुलिसिङ गर्न सक्दैनौँ त्यहाँको प्रहरीले हामीले अनुरोध गर्ने हो जुन हामी पटक पटक गरिरहेका छौँ तर इण्डियाको बजारमा रक्सौलमा मात्रै होइन कि अन्य बजारहरूमा तपाईँ जोगमुनि फारिस्टगंजमा हेर्नुहोस् अथवा चाहिँ भैरवाको पारिपट्टिहरू नौतुवा अरू बजारहरूमा हेर्नुहोस् जहाँ पनि के नेपाली दुर्व्यशनीहरू नजिकको बजारमा जान्छन् इण्डियन बजारमा जान्छन् त्यहाँ प्रशस्त लागू छ त्यहाँ खान्छन् बोक्छन् अनि लिएर आउँछन् आउने क्रममा यहाँ पढाउ पर्छन् त्यस कारणले यहाँ रोक्ने काम त हामी गरिरहेको छौँ अहिले पनि तपाईँले चेक गर्नुहोस् हामीले समातेको मान्छेहरूमा झन्नै एट्टी पर्सेन्ट मान्छे लागू औषधको यस्तै दुर्वेसनीहरू लागू औषधका प्रयोगकर्ताहरू असार प्रसार गर्ने यस्तो मान्छे मात्रै छन् त्यसकारण हाम्रो प्रयास यसमा नभएको होइन कि अब मेक्सिम प्रयास भएको छ तर जुन यहाँ प्रयोगकर्ताहरू रक्सौलमा गएर प्रयोग गरेर फर्किन्छ र केही आफ्नो साथीभाइहरूको लागि पनि लिएर फर्किन्छ र वीरगजकै केही पसलहरूमा पनि डाइजोपमहरू टीटी इन्जेक्सनहरू जस्ता लागू उपलब्ध भइरहेको छ बीरगजमा जुन यो लागु औषधको व्यापारमै लागेका छन् केही व्यक्तिहरू उनीहरूका लागि के रणनीति लिएको छ वर्षा प्रहरीलाई यसमा जुन तपाईँले यो कारोबार गर्ने मान्छे अथवा पसले होइन जुन कुरा गर्नुभयो त्यो चाहिँ हामीले कुनै पनि मान्छे समात्ने बित्तिकै उसले कहाँबाट किनेको हो त कहाँबाट आयो त्यो लागू औषध त्यो कुरा हामी जुन यो अब डाइजीपाम अथवा साइकोट्रोपिक ड्रग्स कि खासगरी साइकोट्रोपिक सब्सट भनोदीपक पदार्थ भसला जो डर को प्रेस्क्रिपन में खाना पाई तस्ता चीजह को द्रूपयोग तो रोक्नलाइ अब इसमें अन्न निकाय मोनीटरिंग आवश्यकता हो लागू औषधको सहज ओसार पोसारले दुर्वेसनीको संख्या त बढ़ाएको नै छ अपराधलाई पनि प्रशय दिँदैछ यसलाई रोक्न प्रहरीको कड़ा नियन्त्रण नीति र तल्लो तहसम्मको जागरण अभियान नै तत्कालका लागि आवश्यक छ नेपाल चौतारीका लागि बिरगजबाट मनोज पटेल नेपालमा दूर्वेश सुधारना गैर सरकारी तहमा पुनर्स्थापना केन्द्रहरू खोलिएका छन् अहिले डेढ सय भन्दा बढी पुनर्स्थापना केन्द्र सञ्चालनमा रहेको तथ्याङ्क छ केन्द्रले दूर्वेशन छुटाउन उपचार गराउँछन् अनि सिपमूलक तालिम पनि चलाउँछन् केन्द्रको उपचार र सिप पाएपछि दूर्वेशन त्यागेर रोजगारीमा लागीहरू पनि छन् झापाको दमकमा सञ्चालित केही केन्द्रले पनि दूर्वेशलाई कामकारी बनाउन सघाएका छनृ त्यहाका साथी दमक का राई भाइसँग दुर्वेशन थालेका उहाँलाई नसासम्म बुलायो पुनर्स्थापना केन्द्रको उपचार पछि उहाँले अहिले काम थाल्नु भएको छ भोलिन्टियर जस्तो गरिरहेको छु ट्राभल एकाउन्सहरू चाहिँ दिन्छ होइन एक्ज्याक्ट स्यालेरी भने चाहिँ दिँदैन पुरै चेन्ज छ नि अब विगतको दिनहरू र अहिलेको दिनहरू हेरेर नि अब पहिलाको दिनहरू सुन्नु चाहिँ अलिक नाइटमै जस्तो हो ना। कि होइन होइन त्यस्तो फिल हुने कि आशा लाग्दछ नि अहिलेको जीवन सपोर्ट गर्दैछ नि होइन छोडिस होइन राम्रो गर्दैछस् हजुर राम्रो गर भनेर ब्याचलर सेकेन्ड इयर छ जति इन्जोय गर्नुभयो इन्जोय गरिसक्नु भयो होइन ठुलो होइन जीवनमा त्यो ड्रक हाइन अरू थुप्रै कुराहरू पनि छ जुन चाहिँ हामीले त्योभन्दा ते धेरै इन्जोय गर्न सक्छौँ है राई जस्तै दमक्कै मनोज लिम्बुले पनि दुर्वेशन छाडेर अहिले आफ्नै व्यवसाय सुरु गर्नुभएको छ म उपचारबाट आइसकेपछि मेरो कुनै पनि प्लेटफर्म थिए होइन र मैले नेपालबाट सन्त मैले एउटा प्लेटफर्म पाएँ र त्यसमा मैले सिप मात्र होइन मैले त्यहाँनिर केही समय मैले आफूलाई फेरि समाजमा पुनः स्थापना गर्नुको लागि मलाई धेरै मद्दत पुग्यो वर्तमान समयमा चाहिँ मेरो आफ्नो एउटा निर्माण सेवाको मेरो कम्पनी छ र त्यसमा म आफै त्यसको पनि हो सञ्चालनता र म आफै काम गर्छु जीवनमा मैले सम्पूर्ण कुरोबाट मैले हरेस खाइसकेको थिएँ है र अब मैले फेरि तर मेरो नयाँ जन्म एउटा नयाँ उपाइसकेको छु र म आफू मात्र नभएर मसँग मा जो जो मान्छेहरू आश्रित छन् डिपेन्डेन्ट छन् उनीहरूलाई पनि मैले एउटा नयाँ बाटो दिएको छु नयाँ सपना र नयाँ जिम्मेवारी उनीहरूलाई मैले प्रदान गरेको छ मेरो श्रीमती हुनुहुन्छ र मेरो एकजना छोरा हुनुहुन्छ घरमा बुवा र आमा हुनुहुन्छ हिजो नसा गरेको समयमा म उहाँहरूसँग थिइनँ म टाढो थिएँ तर मैले आज नशा जब म फेरि पूर्ण उहाँहरूसँगै म अहिले कम्बाइनमा एउटा सँगै छु जहाँसम्म मेरो ठाउँबाट लिनुपर्ने एउटा छोरा श्रीमान बाउबाट लिनुपर्ने दायित्व पूर्ण रूपमा मैले निभाइरहेको छु गैर सरकारी संस्था दमकको ह्याप्पी नेपालले दुर्व्य उपचार पनि गर्छ अनि समाजमा पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रम पनि चलाउँछ पुनर्स्थापना केन्द्रमा दुर्वेशहरूको उपचार पूरा भएपछि आयमूलक व्यवसायमा संलग्न गराउने उद्देश्यले कार्यक्रम गर्छौं भन्नुहुन्छ ह्याप्पी नेपालका निर्देशक प्रदीप पाठक यो सामाजिक पुनस्थापना कार्यक्रम जुन लागु औषध प्रयोगकर्ता भाइ बहिनीहरू चाहिँ आवासीय उपचार रियाज सेन्टरबाट चाहिँ डिस्चार्ज भएर आएपछि दिने कार्यक्रम हो र यो हामीले 2010 को दसको फेब्रुअरी एक तारिकदेखि चाहिँ सेफ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गर्दै आएको छौँ र यसको प्रभावकारितालाई हेर्ने भने म दुईवटा कुरालाई मात्रै फोकस गर्न चाहन्छु एउटा चाहिँ हिजो यो सामाजिक पुनस्थापना कार्यक्रम नहुँदाको अवस्थामा हेर्दाखेरिको डेटालाई हेर्ने हो भनेदेखि हामी अडतिसदेखि चालिस बयालिस पर्सेन्ट मात्रै लागु औषध प्रयोगकर्ताहरूलाई चाहिँ जमा पुनर्स्थापित भएको र अरू बाँकी अन्ठाउन्न प्रतिशत भाइ बहिनीहरू चाहिँ फेरि पुनर्वेसनमा रिल्याक्स भएको अवस्था थियो भने यो कार्यक्रम आइकन नाइन्टी सेभेन पर्सेन्ट चाहिँ लागु औषध चाहिँ सामाजिक पुनर्स्थापना गर्नलाई मद्दत पुऱ्याएको छ जस्तो हामीले यहाँ अहिले उनीहरूको अवस्था परिस्थिति र उनीहरूको एजुकेसनलाई हेरेर तिन चारवटा तालिमहरूमा चाहिँ हामीले उनीहरूलाई रेफर गरिराखेको अवस्था छ जस्तो ड्राइभिङमा भयो होइन कम्प्युटरमा भयो त्यस्तै गरेर होटल म्यानेजमेन्टमा भयो कुकमा भयो यो प्लम्बिङमा उसलाई कहाँ छुट हुन्छ त्यो हेरेर चाहिँ त्यसरी चाहिँ पठाइरहेको अवस्था छ महिलाको लागि पनि महिला पुनर्स्थापना केन्द्र सञ्चालन गरिरहेको छौँ महिलाको इस्युमा चाहिँ कस्तो छ भने हिजो आजभन्दा दस वर्ष अगाडि जस्तो इस्यु पुरुषको त्यो सेम त्यही इस्यु चाहिँ महिलाहरूकोमा छ उहाँहरू चाहिँ बाहिर देखिन अथवा एक्सपोज हुने चाहिँ चाहनुहुन्न छ र अर्को लागु औषध प्रयोगकर्ताहरूलाई सेवा दिने क्रममा उनीहरूलाई पूर्ण रूपमा पुनस्थापित गरेर नुक्त गर्नुभन्दा पनि दुर्व्यसनमा महिलाहरूको संख्या बढेपछि दमकमा महिलाका लागि मात्रै छुट्टै पुनर्स्थापना केन्द्र खोलिएको छ दुई वर्ष अघि स्थापना भएको के यो केन्द्रमा एक सय त्रिपन्न जना महिला उपचारपछि फर्केका छन् फर्कने केही सिकेको सिप अनुसारको काममा छन् पहिला नसा बढी खान्थे होइन अनि नसा छोड्छ खानु पाउँदैन होइन अब सकिन्छ भनेर चाहिँ आमाहरूले लिएर आउनुभएको थियो होइन अनि यहाँ बस्दै गर्दाखेरि चाहिँ अब पहिला चाहिँ थाहा थिएन होइन अहिले बस्दा बस्दै चाहिँ राम्रै चा हुँदो रहेछ होइन नसा चाहिँ खाइँदैन रहेछ भनेर सबै खान्थे गोटीहरू फेन्सी डालहरू सबै नसाले गर्दा घर गर परिवार होइन आफ्नो छोराछोरी साथीभाइ आफन्तहरू आमा बुबा कुलतमा फसेकाहरू अधिकांश युवा छन् त्यसमा पनि दस जोड मा पढ्ने विद्यार्थीहरूको संख्या धेरै छ भन्नुहुन्छ सामाजिक पुनर्स्थापना कार्यक्रमका संयोजक रूपक पौडेल युवा अवस्थामा के के गर्दैथे त्यतिखेर फस्थे अहिले आएर चाहिँ प्रायः स्कुल कलेज स्कुलको पनि तपाईँको क्लास 10 र प्लस टू लेभल सबैभन्दा हाई रिस्क भल्नरेबल एज पनि हुन्छ त्यो सबैभन्दा ठुलो कुरो यो देशको अहिले हाललाई भन्नुपर्दा चाहिँ देशको राजनीतिक परिवेश अनइम्प्लोइमेन्टको रेट हाई भएर विभिन्न युवाहरू आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका युवाहरूले चाहिँ विभिन्न तरिकाले हन्डर खाएको भेटिन्छ अहिले समाजमा अनि त्यसमा पनि कस्तो छ भन्नुहुन्छ भने बाबाआमा आफै फ्रस्ट्रेट छन् आमा बाबुको अहिले सोचाइ कस्तो छ भने छोराछोरीलाई राम्रो स्कुल पठाउँ राम्रो स्कुल पढाउँ राम्रो पैसा तिरौँ छोराछोरी राम्रो भइहाल्छन् डिसिप्लिन हुन्छन् भन्ने जुन एउटा अभिप्रायले उहाँहरूले गर्नुहुन्छ तर त्यहाँ एउटा कुरा ग्याप म के देखिरहेको भने स्नेहता अफेक्सन बिट्विन द प्यारेन्ट्स एन्ड द चाइल्ड त्यसमा ठुलो एउटा गहिरो तपाईँको दुरी खडा भएको छ राम्रो स्कुल पठाउँदैमै महँगा महँगा चिजहरू दिँदैमै चाहिँ तपाईँको माया स्नेहता बढ्दैन दमकमा दुईटा रियाब थिए एउटा हेप्पी नेपालको आफ्नै डिमान्ड रिडक्सन कार्यक्रम थियो अहिले अहिले पनि हेप्पी नेपालको त्यसको इम्प्याक्ट पश्चात दमकमा लगभग 500 सयजना दुर्वेसिनी थिएँ भने मैले यो डाटा एकदम एक्ज्याक्ट फिगर भने होइन थिएँ भने लगभग तपाईँको आधीभन्दा धेरै चाहिँ सुध्रिसकेका छन् पुनः स्थापित भइसकेका छन् त्यसमा केही चाहिँ अल्कोहलमा छन् नत्र प्रायले एउटा न एउटा व्यवसाय एव एउटा नै एउटा जब एउटा न एउटा कार्यहरू आफआफ्नो क्षेत्रमा गरिरहेका छन् झापामा अहिले चार हजार नौ संलग्न रहेको अनुमान छ ती मध्ये डेढ सय जना उपचार पछि आय आर्जनको काममा जुटेका छन् उनीहरूलाई बाटो देखाउन सघाउने पुनर्स्थापना केन्द्र भन्छ दुर्व्यसनी सुधारने मुख्य दायित्व समाजको हो नेपाल चौतारीका लागि झापाको दमकबाट म रोहित कुमार लुइटेल पुनर्स्थापना केन्द्रको उपचारपछि फेरि समाजमा फर्किएर पहिलेकै जस्तो जीवन जिउनेहरू पनि छन् उनीहरूलाई दुर्वेशनमा फसेको हिजोका दिन नमिठो सपना जस्तो लाग्छ तर आजको सामान्य जीवनले खुशी दिन्छ केही एस्ता उदाहरणहरू सुनौ विजय एफएम नवलपुरासकी साथी अनिता घिमिरे चितवन भरतपुर लंकुका बाइस वर्षीय अनिल तामाङ करिब सात वर्ष सा लागू पदार्थको दुर्वेशनमा फस्नुभयो दस वर्ष अघि चुरोटको सरको तानेर लागेको कुलत लागू पदार्थमा बदलियो मैले चुर सिकेको चाहिँ सेभेन क्लासमा चुर सिकेको के अनि त्यहाँबाट बिस्तारै बिस्तारै बढ्दै गएपछि अनि गाजा खानु थालेँ बिस्तारै अब एसएलसी दिइसकेपछि अनि अलिकति त्यही अनुसारको हार्ड ड्रप्सहरू लिन थाले कि मान्छे एसएलसी दिएपछि पढाइलाई निरन्तरता दिनुभयो कि भएन पढ्नलाई पढे कलेजहरू पढे धेरै कलेजहरू पढेन तर राम्रोसँग एक्जामहरू दिन सकिनँ कहिले पनि है दुर्वेशनी बनेपछि अनिललाई लागू पदार्थ जुटाउने मात्र ध्याउन नहुन्थ्यो घर परिवारलाई ढाँट्नु छल्नु र कुलतमा रमाउनु विगतका आफ्नै यी गतिविधि सम्झिदा अहिले उहाँलाई छुतो लाग्छ कलेजको भर्नाको फिस यतातिर त्यो त एकदमै नराम्रो कुराहरू अब ट्युसन जान्छु भनेर पैसा लिनु त्यो ट्युसन कहिले पनि पढिनँ ट्युसन पढ्यो भने सायद पनि हुन्छ होला कपडाहरू केही किन्नु पर्यो भने अब पाँच कपडा किन्नु पर्यो भने अब हजार पन्ध्र सय त्यो किसिमको पैसाहरू परिवारमा सम्बन्धहरू बिग्रिने गयो कुलतमा फसेपछि अनिलको पढ़ाई विचमा रोकियो उहाँको परिवार चिन्तामा डुब्य अहिले आफू सुध्रिएर अरूलाई सुधार्ने काममा व्यस्त रहँदा अनिललाई लाग्छ परिवारको खोसेको खुशी अब फिर्ता गर्नेछु पहिला कसै आफ्नो मान्छे घटाँदाखेरि किन आएको हाम्रो घरको सामान चलाउनु आयो क्या भन्ने त्यो हिसाबले हेरिन्थ्यो भने अहिले आएर बस खाना खाएर छ त्यो किसिमको व्यवहारहरू पाउँछ है पत्याउँछ आजको मान्छेहरूले है विश्वास गर्छन् घरको मान्छेहरूले पनि म यता जान्छु उता जान्छु भन्दा पनि खाना गयो भन्दैन है कहिले काहीँ अब केही कारणले आरातोहरू आए पनि खाएर आएको भन्दैन सुझाव केन्द्रमै बसेर पनि मैले चाहिँ त्यहाँ आउने साथीहरूलाई हेल्प गरिरहेको हुन्छु घरतिर यताउति हिँड्दा पनि उनीहरू घरमा गएर सम्झाइरहेको हुन्छु अधिकांश युवाहरू लहै लैमा दुर्वेसानी बनेका छन् तर चितवन भरतपुरकी दुई छोराकी आमा 42 वर्षीय चन्द्रमाया लामालाई ब्राउन सुगर खादा थाहा थिएन त्यो जिनिस लागू पदार्थ हो भनेर मेरो श्रीमानले चाहिँ पहिल्यै लिनुहुँदो रहेछ मलाई यो नसा हो भनेको मलाई पत्ता लागेन होइन हामीले त जाड भन्दा अर्को चाहिँ नसा नै हुँदैन भनेको जस्तो लाग्थ्यो त्यो बेलामा चाहिँ मैले चाहिँ के हो नि यो भनेर मैले सोद्धाखेरि चाहिँ यो चाहिँ ग्यास्ट्रिकको औषधी हो भनेर उहाँले सधैँ खानुहुँदो रहेछ एकदिन मलाई पनि अचानक पेड दुख्यो जसरी अब श्रीमानले खानुहुन्थ्यो म पनि त्यो पनि पेड दुखेको औषधि त नै रहेछ नि भनेर मैले चाहिँ मैले लियो कि त्यतिखेर अनि आजभन्दा भोलिभन्दा अब जसरी नै श्रीमानले खाँथ्यो त्यसरी खाँदै खाँदै जाँदै मान्छेको त सुकेरी भएपछि त मासु भात घिउ खुवाउँछ नि मेरो त बुढाले त्यो जुन खोजेर लिएर त्यो नखाएसम्म म चिया पनि खान्थेन कि त्यस्तो अवस्थाहरू अबको भाइ ना नआओस् लामाका श्रीमानको का दुई साठी सालमा लागू पदार्थका कारणले मृत्यु भयो त्यसपछि बल्ल थाहा भयो लागू पदार्थले ज्यान लिने रहेछ सुधार गृहमा उपचार पछि अहिले चन्द्रमाया आफ्नै घर परिवार सिहारेर बस्नु भएको छ म दुई वर्ष ऱ्याम्प बस्यो त्यो र्यापमा चाहिँ म दुई वर्ष काम गर्यो मलाई जिम्मा दिएपछि नि मैले त्यो जिम्मा निभाउनेले गर्दाखेरि पनि आजको दिनसम्म म राम्रो छु छु आजको दिनमा धेरै कुराहरू मैले बुझ्नु पाएको छु त्यहाँबाट हेर्दाखेरि एउटा रमाइलोको लागि लागू पदार्थ प्रयोग गरेको त्यसैलाई आक्रोशको लागि गरेको अनि रमाइलो अनि त्यसपछि गएर एउटा बेरोजगार परम्परागतबाट नै एउटा रक्सी जस्तो कुराहरूलाई लागू पदार्थ होइन संस्कार अनुसार चलाउन मिल्छ भन्ने एउटा त्यसले पनि एउटा सहजै उपलब्ध छ गभर्मेन्टकोबाट हेर्दाखेरि पोलिसीहरू अलिकति पोलिसी एउटा कागजमा मात्रै सीमित छन् किनभने इस पर्याप्त रूप में सहज रूप में पाईक इस कसरी कंट्रोल करना सकता यह कंट्रोल मेकानिजम अलकित हमने बना पर्यो ठिक बेठिक छुट्याउने जिम्मेवारी व्यक्ति आफैको हो तर अभिभावकको जिम्मेवारी मुख्य हुन्छ भन्नुहुन्छ ओडा प्रहरी कार्यालय नारायणगढ़का प्रहरी प्रमुख मदनजीत महरहरा छोराछोरीसँग साथीत्वको भावना गर्दैन पहिलो कुरा छोरालाई पैसा मात्रै चाहन्छ भने चा किन धेरै पैसा मागिरहेछ कहाँ जान चाहन्छ कस्तो संगति चाहन्छ कहिले काहीँ आफ्नो इच्छा पुरानो मात्रै गर्दाखेरि सधैँ गाली गर्छ त्यो फर्स्टको कारण दुवै बाबामा जागिर हुन्छ ऊ पढ्न जान्छ साँझ आउँछ बुवामा बुवामा थपित हुन्छ घाउन पाउँदैन उसले आफ्नो कुरा नै पोख्न पाउँदैन अभिभावकले अलिकति साथीको व्यवहार गरिदिने बित्तिकै उसले के सोच्छ भने चाहिँ म एलो छैन है मलाई मेरो बुवा पनि मेरो बारे पनि टेक केयर गर्छन् भन्ने कुरा हुँदा जस्तो छोरा अबेला आयो कहाँ जान्छ साथीसँग जान्छु भन्छ कस्तो साथीसँग जान्छ त त्यो कुरा हेर्नु पर्यो स्कुलमा कस्तो साथीसँग खेल्छ त्यो कुराहरू हेरिदिने हो भने र पैसा धेरै लान्छ भने किन पैसा धेरै लान्छ कहाँ खर्च गर्छ किन गर्छ उसलाई पहिलो कुरा पारिवारिक वातावरण हुनुपर्छ लागू पदार्थ विरूद्धमा काम गर्नेहरू भन्छन् दुर्वेसनीलाई सुधार्ने मुख्य जिम्मेवारी परिवार अनि समाजको हो तर आफ्ना छोराछोरीहरू दूर्वेशनमा परेको कुरा उसै पनि परिवारले ढिला थाहा पाउँछन् थाहा नै पाए पनि उनीहरू यो हत्तपत्त बाहिर ल्याउँदैनन् ढीलाइस दूरवेशन उपचार में पुरियाई एवटा परिवार रेडियो भेरी सुर्खेत कोईराला मेरा नाम सरिता बजार छोरा पढ़ते जी पास पढ़ना सके फर्स्ट डिविजन पास कर दुई तीन महीना भन्न धन एक वर्ष भय हमें एक वर्ष पक छोरा दुख पाए छोरा छोरी दुख नपाउन् दुख सुख करें पढ़ाई लिखाइय पीछे लास्ट में छोर नेता खे सुरु गरे त पहिलेदेखि रहेछ कि एसएलसी दिनुभन्दा अगाडि नै पछि थाहा भयो अब हामीलाई अब कोठा छुट्टै हुने छोराको अब खाना बस्नु अब बेलामा दिने अब उत्रो भएको छोरासित अब कुराकानी पनि अब के गर्ने कसो गर्ने अनि खाना खायो भन्दाखेरि नखाने अनि त्यस्तो गर्दाखेरि पछि अनि अरूहरूको मुखबाट सुन्दाखेरि यसले यस्तो चिज खान्छ भनेर भन्दाखेरि त्यहाँ थाहा पाएर अनि पहिला अरूले थाहा पाउँछन् कि भन्ने अप्ठ्यारो पनि लाग्यो पहिला पहिला त दुःख लाग्यो यो चिज कस्तो हो खाँदा खाँदाखेरि मर्ने चिज हो कि मर्छन् कि भन्ने दुःख लाग्यो लाग्यो पछि पछि सबैको बाबा बुवाहरूलाई हेर्दाखेरि मेरो छोराले पनि यस्तै गरी खान्छ यस्तो गर्छ भनेर भन्नुभयो जसरी हुन्छ त्यसरी सुधार गर्नु पर्यो भन्ने सोचाइ भयो क्या पछि स्कुलबाट त रिगार्ड केही यसो तेरो छोराले यस्तो बदमास गर्यो उस्तो गर्यो भन्ने केही भएन गाउँ टोलमा पनि त्यस्तो नराम्रो कसैसित भएन लडाईँ झगडा यताउति केही नराम्रो केही भएन त्यस्तै अब साथीहरूसित हिँडेपछि अब साथीहरूले यस्तो चिज खानुपर्छ भन्ने यस्तो नखाएपछि हामीले तँलाई केही कारवाही गर्न सक्छौँ भन्ने जस्ता साथीहरू पनि भेटिए अनि त्यस्तो भेटिँदाखेरि मैले अनि त्यो बाबुले अनि बिग्रिएर यस्तो गरेर हिँड्नु पर्यो उस्तो गर्नु पर्यो भन्ने पनि छैन घरको सोच विचार पनि राम्रो कुराहरू पनि राम्रो गर्ने मेरो बहिनी छ बहिनीलाई मैले पढाउनुपर्छ अनि बहिनीको बिहा गर्नुपर्छ मैले राम्रो गर्नुपर्छ भन्ने सोच छ उसको अब म दुःख दिन तपाईँहरूलाई धेरै दुःख दिएँ कुराहरू पनि भन्छ अब कतिचोटि राख्नुभयो मैले अहिले चोटि यसरी तिन महिनाको कोर्स गराएर ल्याउनु भयो अनि पहिला पहिलाचोटि तिन महिनाको राखेँ अनि तिन महिनाको राखिसकेपछि पछि त एक महिना पन्ध्र दिन भित्र बाहिर आउने जाने गराइदिनु भयो भाइहरूले अहिलेसित सातचोटि भयो फेरि आएर बाहिर आएर सिक्न त सिकेनन् त्यही बाहिर आएर सिक्ने भयो साथीहरूसित हिँड्ने भयो फेरि बाहिर आएपछि साथीहरूले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर भनिदिँदा रहेछन् भन्दाखेरि रहे अब त्यही साथीहरूसितै भन्नु त्यसले गर्दा घर परिवारमा पनि निकै समस्या भयो समस्या भयो अब खर्च पर्च पुर्याउनु नसक्ने अब भित्र बस्दा त राम्रो हुन्छ बाहिर आउँदा अब कस्तो हुन्छ थाहा भयो डर लाग्छ अझै पनि डर लाग्छ तपाईँले नि अब त्यो छोरा त्यसरी फस्दा म चाहिँ कान्निर चुकेँ भन्ने लाग्छ नि मैले कहाँनिर विचार पुर्याउनु जस्तो मन लाग्नु छ तपाईँलाई मलाई त अब तिमी बचा बचीको लागि त केही दुःख दिए जस्तो लाग्दैन आफूले दुःख पाइयो आफूले दुःख गरियो जे भने त्यही जसरी जे भन्छन् त्यही पुर्याइयो पहिला पहिला त अब पैसा दिने यताउति गर्ने गरियो पछि पछि अब यस्तो दिएपछि यस्तो खान्छन् भनेर उनीहरूले भनेको चिज पनि आफैले घर किन्यो पहिलाको छोरा बित्यो अनि त्यहाँ अब एउटा छोरो भयो एउटा छोरी भयो अनि छोरी हुँदाखेरि अब माया गरियो बढी त्यही मायाले गर्दा बिग्रियो त्यो कुरामा चाहिँ विचार पुर्याउनु पर्दो रहेछ जस्तो लाग्छ नि अभिभावकहरूले छोराछोरी के कुरामा विचार पुर्याउनु पर्दो रहेछ भनेपछि अब पन्द सोह्र वर्षको उमेरमा तिनीहरूलाई बाहिर जान नदिने अब कही गयो भने कहाँ गयो के गर्यो भने सोधपूछ गर्ने तिनीहरूलाई पैसा नदिने पैसा यदि चाहियो भने के सामान किन्ने वर्तन हामी आफै घर गर किनिदिन्छौ गर्न पर्दो रहेछ उहाँ हुनुहुन्थ्यो विरेन्द्रनगरका सरिता विक लागू पदार्थ दुर्वेशनमा छोरा फसेपछि आफूले भोग्नु परेका समस्याका बारेमा आफ्नो अनुभव हामीलाई सुनाउँदै नेपाल चौधारीका लागि रेडियो भेरी एफएम सुर्खेतबाट दिपा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 लागू पदार्थको प्रयोगले मान्छेको चेतना शक्तिलाई लट्याउँछ यसको प्रयोगको आदत बस्नु नै कुलत अथवा दुर्व्यसन हो दुर्व्यसनमा व्यक्ति फस्नुलाई चिकित्सा विज्ञानले कसरी विश्लेषण गर्छ मैले यही प्रश्न मनोचिकित्सक डाक्टर रवि साक्यलाई सोधेकी थिइभन्दा बढ़ी कारण भएर पनि मान्छेहरूले लागू पदार्थहरूको शरणमा जान्छन् मानसिक रोग भन्नाले मैले कस्तो भन्न खोजेँ भने जुन किसिमले हाम्रो दिमागको मनमेजाज सोच विचार र दिमागले गर्नुपर्ने अरू कामहरू सबै चिजमा असर पर्न थाल्छ र उसले चाहिँ उसलाई यस्तो दु ख भइरहेको छ नि लागुपडा चाहिँ उसलाई छानिक चाहिँ भुलेको जस्तो लाग्न सक्छ होइन राति निन्द्रै लाग्दैन निन्द्रा नलागेपछि उसलाई एकदम दुःख पाइरहेको हुन्छ र उसले चाहिँ लागु पदा खाएपछि उसले निद्रा लाग्दो रहेछ चाहिँ लाग पत्ता लगाउँछ र त्यसको कारण निद्रा लाओस् भन्ने हिसाबले उसले त्यसरी सुरु गरेका हुन्छन् कतिलाई चाहिँ अत्यधिक रूपमा डर लाग्छ हाम्रो नेपालीमा एउटा कहानी नै छ नि कि हामीले सुनिरहेको हुन्छ मान्छेहरू यो मान्छे चाहिँ यस्तो डर पोख्छ तर चाहिँ अलिकति रक्सी खानुपर्छ त्यो त्यो जस्तो सुरबिर त कोही पनि हुँदैन भन्छ अर्थात् भनेको के भन्दा त्यो मान्छेलाई चाहिँ एकदम चिन्ताको रोग लागिरहेको हुन्छ सा, कि उसलाई सानसानो कुरा पनि एकदम डर लाग्ने लाज लाग्ने हिचकिचाट हुनुहुन्छ अनि रक्सी खाएपछि मैले अघि नै भने त्यो चेतनाको यस्तो कम गरिदिन्छ र त्यो उसले चाहिँ त्यो लाज सरम सबै हराउँछ कमजोर पनि हराउँछ अनि त्यो मानसिक रोगलाई छुपाउनको लागि उसले थाहा पाउँछ कि यो लाएपछि राम्रो हुन्छ भनेर थाहा हुन्छ त्यसले उसले प्रयोग गरेर आउँछ त्यसै मानव जातलाई सबभन्दा बढी हुने रोग जस्तै डिप्रेसन आजकल जुन हामी उदासीपन भन्छौँ उसलाई यस्तो उदासी लाग्छ कि दिमागमा खालि नकारात्मक विचार आइरहन्छ कुनै कुराले पनि उसलाई चाहिँ खुसी पार्न सक्छ दिमागमा घुमायाट्छ घुमा छ एउटै कुरा म कस्तो नराम्रो के हो के हो भन्ने अब यस्तो खालको विचारहरू चाहिँ यदि लागु खाइदियो भने त्यो चेतनाबाट त्यो हराउँछ शैक्षणिक रूपमा र त्यसको लागि पनि उसले खाइरहेको हुन्छ है त्यसै विभिन्न किसिमको मानसिक रोग हुँदाखेरि त्यो रोगको लागि चाहिँ अब उसले तत्काल आफूले आफूलाई चाहिँ थाहा पाएको भनेको चाहिँ लागू पदार्थ खाएपछि त्यहाँबाट भाग्छ कि भन्ने हिसाबले खाइरहेका जो दुर्घटना फसेका छन् उनीहरूको त्यो मनस्थिति चाहिँ कस्तो पाउनुहुन्छ चा यहाँ मलाई चाहिँ तपाईँले सोध्नुहुन्छ मैले अनेस्टली भन्नुपर्दा मैले जति पनि लागू पदार्थमा फसेका मान्छेहरू भेटाएँ मलाई कहिले पनि यी मान्छेहरू खराब जस्तो कहिले पनि लागेन ना। है जुन हामीले सबैले चा चाहिँ एक किसिमले सोध्छौँ नि लागु पदार्थ बसेको यो फटा मान्छे यो यो जिम्मेदारी नलिने यो सत्यताबाट भाग्ने यसरी जुन किसिमले यो मान्छे नराम्रो भनेर जुन हेरिरहेको हुन्छ नि मलाई त अहिलेसम्म मैले चाहिँ त्यस्तो एकजना पनि भेटाएको छैन तिनीहरू पनि आफ्नो ठाउँमा त्यत्तिकै संवेदनशील त्यत्तिकै बुद्धिमान र त्यत्तिकै आफ्नो जिम्मेदारप्रति चाहिँ जिम्मेदार मान्छेहरू नै छन् र मैले यसो के भन्दाखेरि विभिन्न कारणले उनीहरू चाहिँ लागु पदार्थ उनीहरूले सुरुवात गरेको हुन्छ र पछिखेर दुर्व्यसन बनेको हुन्छ होइन लगातार प्रयोगले गर्दा दुर्व्यसन हुन्छ र पछि चाहिँ उनीहरूले सबै कुरा बुझ्दा बुझ्दै पनि मैले यो खेल्नु हुँदैन भन्दा भन्दै पनि उनीहरूले नसकेर नै आएकाहरू नै हुन्छन् त्यो छुटाउन उनीहरूलाई अब छुटाउने यहाँले त परामर्श गर्नुहुन्छ त्यो कुन तरिकाले परामर्श गर्दाखेरि उनीहरू छुट्ने अथवा त्यो सुध्रिँदै गएको अब केसहरू पनि होला कसरी गएको छ सबभन्दा पहिला त उसको सबै ब्याकग्राउण्ड र अहिले तत्कालको उसको स्वास्थ्य अवस्था स्वास्थ्य अवस्था भन्नाले शारीरिक मात्र होइन कि मानसिक स्वास्थ्यसहितको गरेर हामी विस्तृत रूपमा पहिला बुझ्नु जरुरी हुन्छ है जसलाई चाहिँ निद्रा लाग्ने समस्या भएर उसले सुरु गरेको हुन्छ होइन र पछि फस्दै गएछ जबसम्म उसको निद्राको समस्या तपाईँले हल गर्नुहुन्न ऊ कहिले पनि निको हुँदैन जो मान्छेलाई सधैँ डर लाग्ने रोग छ र उसले चाहिँ अलिकति लाग् बढा खाएपछि उसलाई जब आँट आउँछ भने उसको त्यो डर लाग्ने रोगलाई समस्या नगरे समाधान नगरेसम्म नगरे ऊ चाहिँ फेरि न त्यसमा जान्छ जान्छ शारीरिक सा। रोग भइरहेको हुन्छ त्यसको लागि खाइरहेको छ हुनसक्छ तपाईँलाई खुट्टा दुख्नेछ ढाड दुख्नेछ त्यो कहिल्यै निको हुँदैन जुन औषधि खाए पनि निको हुँदैन उसले रक्सी खाएपछि कम हुन्छ निद्रा लाग्छ भनेर उल् खाइरहन्छ भनेपछि यसरी पहिला समस्तो पहिला बुझ्नु सक्नु पर्यो उसको उसको समस्याहरू होइन जस्तै स्पष्ट अर्को मानसिक रोग भएको भने त्यसलाई मानसिक रोग निको भए त हुन्छ अब शारीरिक रोग भइरहेको हुनसक्छ होइन जसले गर्दाखेरि उसले फेरि खाएर त्यो औषधि ठिक हुनसक्छ कसै कसैलाई चाहिँ त्यो एकदम तल लाग्ने होइन क्रेबिङ भयो भने एन्टी क्रेबिङ ड्रग्सहरू हुन्छ त्यसले ठिक पार्न सक्छ कोही जागिर छैन सधैँ एक्लो छ उसलाई कामै छैन सधैँ बोर हुन्छ टाइम पास गर्ने ठाँमै छैन भने त अब उसको उसको त अब कहाँ औषधि उसको उसको उपचार त सायद सायद जागिर दिने नै हुन जान्छ होइन घरमा सधैँ झै झगडा भइरहेछ घरमा गयो कि उसलाई चाहिँ एकदमै दिक्क लाग्छ भने घरको त्यो झै झगडा ठिक पार्नुपर्ने भयो होइन त्यसमा भन्दाखेरि यहाँ क कसको रोल हुन्छ भन्दाखेरि यो औषधि दिने साइकायाट्रिस्ट बाहेक सोसियल वर्करको त्यहाँ धेरै ठुलो भूमिका हुनसक्छ त्यसै गरी साइकोलोजिस्टहरूको पनि धेरै ठुलो भूमिका हुनसक्छ होइन त्यस बाहेक त्यहाँ अकुपेसनल थेरापिस्ट हुन्छ जसलाई चाहिँ पहिलाकै का फेरि कामकाजमा फर्काउने र तिनीहरूको रोल हुन्छ जसका सन्तान कुलतमा छन् उनीहरूका अभिभावकको लागि मात्र दुर्व्यसन टाउको दुखाई हो भन्ने सोच नेपाली समाजमा हावी छ केही अभिभावक अनि बुद्धिजीवी समुदाय चाहिँ सामाजिक दायित्व सम्झेर लागू पदार्थ विरूद्ध अभियानमा सक्रिय छन् यस्तै एकजना समाजसेवी धीरेन्द्र श्रेष्ठ पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व प्रमुख श्रेष्ठ अहिले श्रीनगर उच्च प्रमुख हुनुहुन्छ साथै नेपाल परिवार नियोजन संघका केन्द्रीय कोषाध्यक्ष वहाँ संघले सञ्चालन गरिरहेको दुर्व्यसन विरूद्धको काममा सक्रिय हुनुहुन्छ श्रीनगर एफएम साथी देव पचवैयाले धीरेन्द्र श्रेष्ठसँग कुराकानी गर्नुभएको छ यसले परिवार नेसँग इंग्लिसमा सेटर्ड हुन्छ कि परिवार नै छिन्न भिन्न हुन्छ सबैको ध्यान त्यो बच्चालाई यदि परिवार जिनियन परिवार छ भने पार परिवार सेटर्ड त हुन्छ हुन्छ तर सेटर्ड भइसकेपछि से पनि परिवारले जेसके जाओस् त्यो बच्चा मलाई मतलब छैन भने बस्नुहुन्छ भने त त्यो बच्चा त बिग्रिहाल्छ होइन तर होइन बच्चाप्रति चाहिने यो मेरो बच्चा हो बिग्रियो सायद मेरै कमी कमजोरी कारणले बच्चा बिग्रियो मैले दिनुपर्ने शिक्षामा यसले कमी भएकोले बच्चा बिग्रियो मेरो दायित्व अब सुधार्ने भन्ने त्यो डिस्ट्रिब्युण भएको परिवार भयो भने पा परिवार स्याटर पनि हुन्छ हुन्छ तर त्यसलाई ठाउँमा ल्याउनुको लागि परिवारले धेरै मेहनत धेरै तनाव सामाजिक कष्ट मानसिक कष्ट आर्थिक कष्ट यी तीनटै प्रकारको कष्ट जुन छ त्यो परिवारले भोग्नुपर्छ र त्यो भोगेर त्यसबाट निकाल्नलाई जुन छ तर यो असम्भव छैन त्यही बेला सम्भव छ जब परिवार पनि नियन्त्रण त्यो बच्चालाई जानेछ पछि लाएर यसलाई मैले निकाल्नु पर्छ भरे आफ्नो सामाजिक प्रतिष्ठा दमा लाओस् आफ्नो आर्थिक प्रतिष्ठा डमा लाओस् आफ्नो के के प्रतिष्ठा हो जब दमा लागेलाग्छ मैले यो बच्चालाई जाने सुधार्नुपर्छ मेरो रगत हो भने सुधार्नुपर्छ भने धारणा लिनुहुन्छ र त्यो बच्चाले पनि त्यो कुरा त्यो बच्चाले हामीले सम्झाउन सक्यौं अलिकति पनि सम्झाउन सक्यौं र त्यो बच्चाले तपाईँलाई सहयोग गर्छ भने नितान्त यसबाट हामी निस्कन सक्छौ यो पनि मेरो व्यक्तिगत अनुभव हो यो दुर्पय्य समस्या एट परिवार को मद समस्या भैर देख सज समय रूप में हिराज देख एक छिमेकी पड़े को समस्या अर्क छिमेक वास्ता नगर को जिस भान पक्की इसमें के ठूल एडे फलाना बच्चा चाहिँ दुर्व्यसिन भयो यसको लागि यो चाहिने सुधार केन्द्रमा राखिदिम फलाना सुधार केन्द्र राखिदिऊ यो जो जो सुधार केन्द्रमा गए यदि सुविधाहरू छ यो छ भन्ने कुराहरू त्यो एउटा सुधार केन्द्रको एउटा अवधारणा मात्रै हामी अगाडि हेर देखाएछौं तर त्यो सुधार केन्द्रमा त सुधार केन्द्रका मानिसहरूले पक्कै पनि इमानदारीपूर्को बच्चाहरूलाई कसरी सुधार गर्नुपर्छ पनि गरिरहेको छ तर के जरूरी छ भने त्यति मात्रले बच्चा चाहिँ सुधार हुँदैन परिवार जी को नर्मल अवस्थापनी अवस्था बच्चा जी मया दिन्ती उसको पक्ष ली कुराने खराब हेबिट सारे डाइवर्ट करने जो मया दिन्द जो अपनत्व द्वर्च नहीं मैं तो अपनत्व जबसम तपाय सुधार केन्द्रमा भएको बच्चाले पुराउन सक्नुहुन्न तपाईँ तबसम्म सुधार केन्द्रमा मात्रै बसेर माथिको बच्चा सुधार हेर्नुहोस् नितान यो नितान्त जरूरी छ अहिले समाजमा जुन छ यो दुइटाको बीचको जुन सम्बन्ध छ नि ब्रिजिङ गर्ने काम छ नि यो सुधार केन्द्र र परिवार समाजले दिने अपनत्व त्यसमा शारीरिक ब्रिजिङ कम छ हेर्नुहोस् मैले मेरो छोरालाई चाहिँ जुन छ बनाउनुपर्छ भने माया दिएर मात्रै भएन मेरो छिमेकले पनि हे यसलाई चाहिँ बनाउनुपर्छ यो बच्चाले भने छिमेकले पनि दिनु पर्यो अर्को छिमेकले पनि दिनु पर्यो सबैले दिनु पर्यो जले जरूरी परिवारजी मेरे विचार में एटे क्रो पर्चा नगरिकन जुन परिवार को बच्चा दूरबीन में लागार अन्न परिवार सकात्मक दृष्टिकोण में हिदिओस सामाजिक र मानसिक तनावमा यो मान्छे छ गर्नुपर्छ यसको छोरा या छोरी यस्तो भयो भनेर उसलाई चाहिँ तिरस्कृत गर्नुभन्दा पनि उसलाई चाहिने जुन चाहिँ सामाजिक एउटा आस्था सहयोग पड़ोसीको सहयोग छिमेकीको सहयोग ए हामी छौं तिम्रो छोराको लागि तिमीले गरेर जतिको हामी पनि गर्छौ चिन्ता नल्यौ भनेर त्यो एउटा चाहिँ एउटा एउटा चाहिँ सहयोग भित्र आत्मिक सहयोग सामाजिक सहयोगले त्यो परिवारले पाउँछ भने पार मलाई लाग्छ त्यो परिवार आफै नै मजबुत भएर जुन छ आफ्नो स्वराले सुधार्नुतिर जाने छैलोसम्म लाग्छ यो पनि अहिले हामी समाजमा कमी छ यो नितान्त जी छ हुनुपर्ने र एउटा कुरा म के भन्न चाहन्छु भन्दाखेरि दुर्व्यवस्नीत छ भने हेला नगर्नुहोस् दुर्व्यवस्नीत छ भने तिस्कृत नगर्नुहोस् दुर्व्यस्नीत छ चा भने चाहिँ त्यसलाई चाहिँ जुन छ नकारात्मक दृष्टिकोण त्यो दुर्व्यशनीय बच्चा राम्रो बन्न सक्छ तपाईँको सहयोगले टुर समाजको सहयोगले टुर डो दूर्वेश बच्चा राम्रो बन्न सक्छ त्यो समस्यामा फँसेको परिवारलाई सहयोग दिनुस, उसलाई अपनत्व दिनुस, उसलाई माया दिनुस, उसलाई जे सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् त्यो परिवार बन्छ भने समाज बन्छा, बन्छा, दुर्वेशन विरूद्धको अभियानमा पूर्व प्रहरीहरू पनि सक्रिय छन् पूर्व प्रहरी उपरीक्षक वसन्त कुवर प्रहरी सेवामा हुँदा पनि लागू पदार्थ नियन्त्रणको क्षेत्रमा काम गर्नुहुन्थ्यो प्रहरीको जागिरबाट अवकाश पाएपछि पनि उहाँले संस्था नै खोलेर यो अभियानलाई निरन्तरता दिनुभएको छ बसन्तले नै लागू पदार्थको कुलत छुटाउन सफल अन्तर्राष्ट्रिय संस्था नार्कोनको नेपालमा शाखा संचालन गरिरहनु भएको छ उपचार र रोकथामका प्रयास भइरहेका छन् तर दुर्वेसनीको संख्या त झनझन बढ्नुको कारण चाहिँ समाजमा लागु औषध भनेको लटुराहरू छ कुनै औषधिको रूपमा छ कुनै बेच्न नपाइने रूपमा छ कुनै बेच्न पाइने रूपमा छ यो जसले पनि यो लागू उत्पादन गर्छन् उनीहरूको उद्देश्य भनेको बेच्ने नै हो गाँझा रोपेको लागि हो बनाएको बेच्नकै लागि हो अब यो बेच्नका लागि उनीहरूले आफ्ना आफ्ना रणनीति बनाएका छन् यदि खुलम खुल्ला बेच्न पाइन्छ भने खुलम खुल्ला बेचेका छन् रक्सी बेच्न पाइन्छ त्यस कारण उनीहरूले रक्सीले रेस्टुरेन्टै बनाएर वा पसलले थापेर बेच्न सक्छन् औषधि पसलमा औषधि बेच्न पाइन्छ औषधि पसल, पसल खोलेर बेच्छन् अब जुन कुरो बेच्न पाइन्न खुलम खुल्ला त्यसको रणनीति चाहिँ भित्रभित्र जाने फाइदा हुन्छ भन्ने चाहिँ पछि छोड्न नसक्ने भएपछि अनि उसलाई बेच्न लगाउने बेच्ने अनि किन्न सकेन भने तिनजना साथीलाई खुवाऊ म तिमीलाई फोकटमा दिन्छु भन्ने रणनीति छ समाजमा ड्रग खोने एउटा ग्रुप छ जसले आफ्नो रणनीति छ रोक्ने एउटा ग्रुप छ पुलिस भयो अरू सामाजिक कार्यकर्ता भयो उनीहरू पनि आफ्नो रणनीति छ यो दुइटाको बिचमा जसले जित्यो समाज त्यस्तै हुन्छ अहिले चाहिँ ड्रग बेच्ने जितिरहेछ त्यस कारण बढिरहेछ पचहत्तर जिल्लामा चाहिँ यहाँहरूले अब यो अभियान लगेर लड्नु भएको छ यो ड्रग रोक्न नै भित्री नै नदिन अथवा दुर्व्यसन फैलिनै नदिने त्यसमा कसरी काम गरिरहनु भएको छ पहिला पुलिससँग मिलेर है पुलिसहरू ल तपाईँहरूले जुन गरिरहनु भएको छ यो खाएको मान्छेलाई थुनेर हुँदैन खाइसकेपछि उसले अपराध गर्छ दिनदिने कि घरमा कि बाहिर बरु हुनै नदेऊ न हामी उन्चालिस सय तेह्र गाविस छ नेपालमा त्यो सबैमा कमिटी गठन गरौँ सात जति नगरका ओडा छन् सबैमा कमिटी गराउन जाउँ न भनेपछि पहिला हामीले त्रिचालिस जिल्लामा सँगै तर पछि रोक्यौ पुलिसहरूले रोक्यो कार्यक्रम अब रोकेपछि हामीहरूले भुतु र प्रहरीहरूसँग मिलेर गऱ्यौँ कति ठाउँमा पार्सनहरूसँग मिलेर गऱ्यौँ त्यसकारण राष्ट्रमा ड्रग रोक्ने नीति भन्ने एउटा कोही स्ट्रङ गभर्मेन्टको विलिङनेसै देखिएन खाएकालाई के गर्नुपर्छ भनेर सिकाउने जस्तो बाउ आमाहरू खाएकालाई विदेश पठाइरहेछन् त्यो डुब्छ स्वास्नी ल्याइरहेछन् त्यसले कुटेर त्यो स्वास्नीसँग डिबर्स हुन्छ मोर्सँग छन् त्यसको मृत्यु हुन्छ रोइ रोही लुकेर रोएर बिरामी भइरहेछन् त्यस कारण हामीहरूले प्रपर सल्लाह दिइरहेछौँ कि खाएको यसो गर्नुहोस् नखाएकोलाई बताउन यसो गर्नुहोस् अहिले स्कुल स्कुलमा ड्रग फैलिरहेको छ तर उनीहरू लुकाउँछन् उनीहरूले ड्रगको टिचर राख्दैनन् डान्सको टिचर राख्छन् अरू टिचर राख्छन् ड्रगको टिचर राख्दैनन् हामी भनिरहेछौँ तपाईँहरू ड्रगको पनि टिचर राख्नुहोस् hmm. त्यो मान्छे मरिहाल्छ ड्रग खाएपछि त्यसलाई पढा के भर्खला यहाँ चाहिँ अब पूर्व वरिष्ठ प्रहरी उपेक्षक पनि हुनुभएकोले गर्दाखेरि चाहिँ त्यताभित्रको कुरा पनि यहाँलाई थाहा छ पछिल्लो समयमा अब सँगै मिलेर काम पनि गरिरहनु भएको खासमा यो प्रहरीलाई चाहिँ अब यसमा लागु औषध रोक्नमा नियन्त्रणमा काम गरेको छ प्रहरीले पनि नसक्नुको कारण चाहिँ के हो कारण के हो ड्रग खाने मानिसलाई जस्तो मैले तपाईँलाई ड्रग खुवाउनु पर्यो एक नम्बरमा के भन्छु भने तपाईँ यो गाँदा खानुहोस् तपाईँको यो रेडियोमा आवाज बहुत राम्रो आउँछ भनिदिन्छु खानुभयो छ भने म खुवाइराख्छु अझै खानुहोस् भन्छु त्यसपछि तपाईँलाई जिउ दुख्न थाल्छ किनकि तपाईँको दि जिउबाट सत्रवटा भिटामिन नष्ट हुन्छ डुब्लाउनुहुन्छ र जिउ दुख्छ अब मैले जिउ दुख्दा यही खानुहोस् ठिक हुन्छ भनिदिन्छु अब तपाईँलाई निद्रा लाग्दैन अब निद्रा पनि यसैले ठिक गर्छ भनिदिन्छु अब तपाईँ डुब्लाएर बिरामी भएर कमजोर भएर पढ्नै सक्नुहुन्न अनि मैले अब यही खानु बाबु त्यो चिन्ता दूर हुन्छ भन्छु यसरी आठवटा यस्ता भर्खालोमा हालिदिन्छु जहाँ तपाईँ छिरेपछि निस्किन सक्नुहुन्छ पुलिसले कहाँनिर थाहा था पाउँछ त भन्दा जब उसले छोड्नै नसक्ने भएर उसलाई जिउ दुख्ने खाएन भने निन्द्रा नलाग्ने खाएन भने कखराब साथीको सर्कलमा छ यी सबै आठवटा छोड्नै नसक्ने अवस्थामा पुर्याएपछि मात्रै पुलिसले थाहा र त्यस पुलिसले थुँदैन भने पनि उसको निद्रा लाग्ने समस्या समाधान हुँदैन जिउ दुख्ने समस्या समाधान हुँदैन त्यस पुलिसले समातेर यो समस्या केही पनि समाधान हुँदैन तर यो पुलिसलाई त थाहा छैन कति बेला म गएँ तपाईँलाई यो कुरा भने कति बेला मैले तपाईँलाई आवाज राम्रो हुन्छ भने कति बेला तपाईँलाई जिउ दुख्न थालेँ यो कुरा पुलिसलाई थाहा छैन त्यस पुलिसले थाहा अवस्थासम्म पुग्दा ऊ छोड्न नसक्ने अवस्थामा भइसकेका हुन्छ अनि उसले समात्या जस्तो देखिन्छ तर समस्या जाएको चाहिँ छ त्यसकारण जो मान्छे ड्रग खान्छ उसले पुलिसलाई नै भन्दैन मैले ड्रग खान्छु भनेर ऊ आफै भन्दैन अन्तत चोरी भयो भने चोरी भयो भनेर भन्न जान्छ नि त ऊ त आफै लुकाउँछ जो परिवार छ उसले पनि पुलिससँग लुकाउँछ त्यसकारण पुलिसले ड्रग रोक्न 10 पर्सेन्ट मात्रै सक्छ ड्रग खा बेच्ने मान्छेलाई समात्न मात्रै सक्ला तर आवश्यकता जसलाई ड्रग खाने हो त्यसको आवश्यकता चाहिँ पुरा गर्न सक्दैन र फेरि ऊ ड्रगमा फस्छ ड्रग रोक्नलाई जनचेतनाको काम छ भिटामिन दिनुपर्ने काम छ मिनरल दिनुपर्ने काम छ गर्नुपर्छ सा। यो जसरी उपलब्धताको कुरा गर्यो भने सहज तरिकाले पाइन्छ निकामा पुन होइन मुसाको औषधि सहज तरिकाले पाउँछौँ हामी किन खाइरहेको छैनौँ मुसाको औषधी त खुल्लो पनि खुल्लो छ त किनकि मुसाको औषधी हामीलाई बिस भन्ने जसले ड्रग खान्छ गाँजालाई बिस भन्ने परेको यतै उभिएछ उसले यहाँ नपाए भारतमा गएर खाला गाँजा नपाएपछि खाइदिला रस् नपाए उसले रुगर खाला त्यो नपाए म टोक्ला जबसम्म उसलाई खानुपर्ने बाध्यता रहन्छ तबसम्म पुलिसले के गर्न सक्छ त्यो नाकामा रोकेर रोकिने हो र गाजर हिँड फला रक्सी हिँड पाइन्छ त्यो पनि ड्रगै हो माउसुलाई मुखेर त्यही छ जुत्ता टाले डेन्ड राई त्यही छ त्यस कारण यो हो जब उसले खाँदैन त्यसपछि त त्यो ल्याए पनि खाँदैन नि ड्रगको समस्याले देशलाई खतम पार्छ भन्ने सरकारले बुझोस् सरकारले चाहिँ राष्ट्रिय योजना बनाओस् प्रधानमन्त्रीको अन्तर्गत प्रधानमन्त्री अन्तर्गत किन भन्यो भने एउटै मन्त्रालय हुन सक्दैन विद्यार्थीलाई शिक्षा दिने शिक्षा मन्त्रालयमा पर्छ एचआइबी हुन्छ बाबु भन्ने सम्झाउने स्वास्थ्य मन्त्रालयमा पर्छ विद्यार्थीलाई पढाउने शिक्षा मन्त्रालयलाई पर्छ उपचार गर्ने काम समाज कल्याण मन्त्रालयलाई पर्छ यी सबै मान्छेलाई सबै मन्त्रालयलाई जिम्मेवारी दिएर प्रधानमन्त्रीले पहिला एउटा राष्ट्रिय नीति बनाउने हामी जस्तो मान्छेलाई बोलाएर नीति बनाउनौ नीतिलाई सबै मन्त्रालय अन्तर्गत गाउँ गाउँ तरखाएकालाई रोक्ने खाएकालाई चिन्ने चिनेका फेरि फर्किन नदिने काम गर्यो भने रोकिन्छ परिवर्तन हरेक वर्ष जून छब्बीसमा अवैध लागू पदार्थ ओसार पसार विरूद्धको दिवस विश्वभरि मनाइन्छ यो वर्ष पनि विश्वसँगै नेपालले सभा सम्मेलन र चेतनाका कार्यक्रम गरेर अघिल्लो साता यो दिवस मनायो प्रहरी पनि अवैध लागू औषध प्रयोग घटाउन र यसका कारोबारीलाई समाजमा खटिएको देखिन्छ तर सफलता हात पर्न सकेको छैन प्रहरी नेपाली युनिट नै स्थापनाइज ट्रेनिङ प्राप्त हुन्छन् विज्ञहरू त्यो चाहिँ अफिसर चाहिँ हेड अफिस छ र त्यसै गरी अरू सातवटा सेटेलाइट युनिटहरू छन् अनि एयरपोर्टमा पनि एउटा चाहिँ हाम्रो युनिट छ त्यो ब्युरोको र यिनीहरू चाहिँ खास गरिकन सप्लाई कन्ट्रोलमा काम गर्छन् उनलाई चाहिँ उपचार गर्ने काउन्सिलिङ दिने कुराहरू छ सरकारले पनि अहिले गृह मन्त्रालयले पाँचवटा क्षेत्रमा यस्तो रिहाबिलिटेसन खोल्ने भनेर अहिले नयाँ त पोलिसी अन्तर्गत पोखरामा सुरु पनि भइसक्यो जस्तो सरकारको योजना पनि कतिपय ठाउँमा ठिक छैन त्यसकारण घटाउन सकिएन भनेर आइरहन्छ अनि अब कस्तो छ भने सरकारको पनि आफ्नो आफ्नो प्रायोरिटीहरू छन् होइन अब हामीले चाहिँ तराईतिर जहाँ जहाँ चाहिँ अब यो नेपालमा गाजाको खेती हुन्छ जरेस उत्पादन हुन्छ भने चाहिँ त्यो खेतीहरूलाई जाने डिस्ट्रोइ गर्ने कामहरू गर्छ अब त्यो गरेपछि फेरि के छ भने त्यसलाई गाजा खेतीको ठाउँमा तपाईँहरू अर्को कृषिको अर्को कुनै त्यतिकै आउँदैन भने अर्को कुनै क्रप गर्यो भने त्यसलाई अल्टरनेट क्रप दिने त्यसमा कृषि मन्त्रालयले काम गर्ने होइन अनि अब त्यसरी अरू सेक्टरमा पनि काम हुने एनजिओहरूले काम गर्नुपर्ने अथवा पार्टीका मान्छेहरूले सोसियल लिडरहरूले पनि काम गर्नु पऱ्यो यसो यस्तो उत्पादनमा जानु भएन भने उत्पादन रोक्न त्यसरी सहयोग गर्नु जरुरी छ अब तपाईँको कन्ट्रोलमा चाहिँ अब शिक्षकले अभिभावकले अब सोसियल लिडरहरूले चाहे यो जति पनि दुर्व्यसनहरू छ दुर्व्यसनलाई रोक रोक्न सक्यो भने यदि दुर्व्यसन गर्ने मान्छे नै भन्यो भने त त्यो व्यापारीले यहाँ हाम्रो मार्केट भयो भने त यता ल्याउँ ल भन्ने र अर्को महत्त्वपूर्ण रूपमा चाहिँ सरकारले यसलाई चाहिँ एउटा प्रायोरिटी सेक्टर भनेर निर्धारण गरेर किनभने हाम्रो हेर्नु टेन जमाको पुस्ता त एकदमै चाहिँ ठुलो डेन्जरको अवस्थामा छन् उनीहरूको आफ्नो लाइफ त बर्बाद हुने त्यसपछि उनको फ्यामिली त्यसपछि समाज र मुलुक पीडित हुने अवस्था छ त्यहाँनिर एउटा पुस्ता नै चाहिँ खत्तम भएर जाने अवस्था चाहिँ एउटा एकदम भयङ्कर धेरै ठुलो मुलुकको लागि चाहिँ कन्सर्नको कुरो हो त्यो राज्यले चाहिँ यसलाई प्रायोरिटी को रूपमा निर्धारण गरेर बजेट एलोकेसन गरेर प्रोग्राम बजेटिङहरू गरेर स्कुल कलेजदेखि लिएर सोसाइटी सबै ठाउँमा चाहिँ अब एक किसिमको न आन्दोलनकै रूपमा चाहिँ यो प्रचार प्रसार अभियानहरू गर्ने अथवा जो चाहिँ लागु उसको विषयमा बेला चाहिँ रिहेबिटेसन सेन्टरहरूमा लगेर फेरि पुनर्स्थापना गरेर समाजमा एउटा सक्षम नागरिकको रूपमा फेरि पुनर्स्थापन गर्नेतर्फ चाहिँ लाग्ने र उत्पादन जहाँ जहाँ हुन्छ त्यो उत्पादन हुने ठाउँहरूमा चाहिँ तिनीहरूलाई अर्को अल्टरनेट क्रपहरू गर्दाखेरि त्यति नै नाफा हुन्छ तिमीहरूलाई भनेर त्यो चाहिँ कृषि मन्त्रालयमा त्यो मोटिभेसन गर्ने र अर्को चाहिँ विदेशबाट आउने जति पनि चाहिँ लागु वस्तुहरू छन् हाम्रो ट्रान्जिटको रूपमा प्रयोग हुन्छन् त्यस्ता कुराहरूलाई रोक्नको लागि बोर्डर पोइन्टहरूमा चाहिँ अब टेक्नोलोजीहरू पनि को प्रयोग गर्नुपऱ्यो पुलिसलाई चाहिँ रिसोर्सफुल बनाउनु पऱ्यो कम्युनिटीको सपोर्ट लिने चाहिँ गरिकन प्र यो मतलब प्रोग्रामहरू बनाउनु पऱ्यो इन्टरनेसनल एयरपोर्टमा चाहिँ जस्तै चाहिँ हवाई जहाज मार्फत चाहिँ ओसार फुसार हुने अवस्थालाई रोक्नको लागि त्यो इन्टरनेसनल एयरपोर्टहरूमा पनि तपाईँको अब सिसिटिभी uh, लगायतका एक्सरे मेसिन अब मोडर्न मडर्न टेक्नोलोजिजहरू इन्टेलिजेन्स डिभाइसेसहरू राख्ने र इन्टरनेसनल ल इन्फोर्समेन्ट एजेन्सीहरूसँगको कोअर्डिनेसनलाई इन्फर्मेसन सेयरिङ इन्टेलिजेन्स सेयरिङलाई अझ इफेक्टिभ बनाएर लैजाने गरिकन अब राज्यले यसलाई प्रायोरिटीकै रूपमा अगाडि बढ़ाएर जानु चाहिँ एकदम आवश्यक छैन भने त हाम्रो युवा पुस्ता त एकदमै डेन्जर जोनमा बसिरहेको अवस्था छ प्रहरी प्रवक्ता नवराज सिलवालीेश लागू पदार्थको प्रयोगले अहिले लाखौं युवाको भविष्य अन्धकार बनाउँदैछ युवाको भविष्य अध्ययारो हुनु भनेको समाज र देशको भविष्य अध्ययारो हुनु हो यसको दुरूपयोग रोक्नु राष्ट्रको मुख्य जिम्मेवारी हो अनि समाजका हरेक व्यक्तिको दायित्व पनि त्यत्तिकै छ आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले लागू पदार्थ दुर्वेसनले पार्ने असर र घटाउने उपायबारे केलायौं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 हार्दिक निमंत्रणा हमारा पूजनीय पिता स्वर्गीय प्रसाद रेग्मी को असार दस गते बहत्तर वर्ष को उमेर में असामयिक निधन सागर जानु हने संपूर्ण घर परिवार छर छिमेक इष्ट मित्र बंधु बांधव साथ